को असफलता मनमोहन र पुष्पलालको भेटबाट एउटा ठुलो कामको शुभारम्भ हुने अपेक्षा गरिएको थियो तर त्यो सुरु नहुदै टोहियो अब तुलसीलालसँग कुरा गरेर टुङ्गो लगाउनुको अर्थ नै भएन केही दिन कुरेर फेरि प्रयास गर्नु भन्ने मनस्थिति लिएर हामीले न्युक्लियसको बैठक बसाल्यौँ बैठकमा मनमोहन अधिकारी शम्भुराम मोहनविक्रम सिंह निर्मल लामा जयगोविन्द शाह रामबहादुर श्रेष्ठ र म अब हामी निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा जनताका मौलिक हक अधिकार बहाली गर्ने राजबन्दीहरू रिहाइ गर्ने साम्राज्यवादी विस्तारवादी थिचोमिचोको विरोध गर्ने राष्ट्रियतालाई जगेर्ना गर्ने आदि कुरा अगाडि सार्दै विभिन्न क्षेत्रमा पार्टी कार्यकर्ताहरूसँग सम्पर्क बढाउनेतिर अघि बढ्यौँ मोहन विक्रमले पश्चिमतिर म सम्पर्क बढाउँछु साथीहरूसँग सम्पर्क गर्छु र हाम्रो अभियानमा संलग्न गराउँछु भने पश्चिमतिर बढी ध्यान केन्द्रित गर्न थाल्नु मनमोहन र शम्भुराम हेडक्वार्टर हेरेर बस्ने हुनुभयो जयगोविन्दले पश्चिम कोशीका साथीहरूलाई समेट्ने जिम्मा लिनुभयो निर्मल जेल द्रीजन्द्रीज ला लामा जेलबाट छुटेपछि त्रिचन्द्रको कुखुरा फर्ममा बस्नुहुन्थ्यो त्रिचन्द्रको राम्रो व्यवसाय कुखुरा पालन थियो त्रिचन्द्रले निर्मल लामालाई बहुतै माया र सम्मान गर्थे कतिपटक त मैले त्रिचन्द्रको कुखुरा फर्ममा गएर निर्मल लामालाई भेटेको छु उहाँसँग बैठक गरेको पनि छु yes, मेची कोसी पार्टीमा सङ्गठन विस्तार गर्ने हाम्रो जिम्मा त सधैँ थियो यी सबैको शिरमा विभिन्न समूहमा विभाजित आन्दोलनलाई एकजुट बनाउनुपर्छ अनि मात्र नेपालको कम्युनिस्ट आन्दोलनले राष्ट्रिय राजनीतिमा आफ्नो हैसियतअनुसार प्रभाव पार्न सक्छ यसकारण पहिलो प्रयासमा हामीले सफलता पाउन नसके पनि एकीकरण अभियानमा लागिरहनुपर्छ त्यही अभियानमा हाम्रो शक्ति खर्चनुपर्छ भन्ने हाम्रो राय थियो न्युक्लियसभन्दा एउटा राम्रो कुरा के भयो भने हामी पूर्व कोशीका पश्चिम कोशीका साथीहरूसँग घनिष्ठता कायम भयो अब त एउटै विचार भयो एउटै पार्टीमा आबद्ध भयो दुई चार घन्टाको बाटो हुँदा हामीको अत्यधिक आवत जावत बढे जयगोविन्द नियमित जस्तो आउन थाल्नु भएको थियो पश्चिम कोशी प्रान्तीय सम्मेलन तेस्रो महाधिवेशन र त्यसपछि केन्द्रीय कमिटिको बैठकमा भाग लिँदा उहाँसँगको सम्बन्ध बढेको हो केही दिनको उठफसले नै म जयगोविन्दसँग धेरै नजिकिएँ उहाँका पनि आफ्नै कथा व्यथा रहेछन् उहाँ गर्वमै हुँदाआमा जेलमा पर्नु भएको रहेछ जेलमै उहाँको जन्म भएको रहेछ जयगोविन्द कम्युनिस्ट हुँदा पनि आफ्नो प्रवचनमा रामायण महाभारतका रामा प्रसङ्ग सधैँ उल्लेख गर्नुहुन्थ्यो कम्युनिस्ट हुनुभन्दा अगाडि उहाँमा धार्मिक प्रवृत्ति बढी उहाँ अन्याय अत्याचार सहन नसक्दा किसान आन्दोलनमा लाग्नुभयो र पछि पार्टीमा लाग्नुभयो अहिले उहाँ बितिसक्दा पनि त्यस क्षेत्रका मानिसहरू उहाँलाई आदर र सम्मानका साथ सम्झन्छन् सच्चा इमान्दार र निष्ठावान व्यक्ति भएको हुनाले यही आन्दोलन आन्दोलनप्रतिको निष्ठाका कारण उहाँले आफूलाई हुर्काउने बढाउने र संरक्षण दिने नेताहरू कमर शाह र कृष्णराज वर्माका विरूद्ध विद्रोह गर्नुभयो निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध लड्नुपर्छ भन्ने उहाँको मान्यता थियो दृढताका साथ उहाँ सङ्घर्षमा हुमिनुभयो तेस्रो महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा आउनुभयो मोहन विक्रमले गर्नुभएको चौथो महाधिवेशनबाट पनि केन्द्रीय नेतृत्वमा छानिनु तर नेतृत्वसँग धेरै समयसम्म रहन सक्नु भएन जयगोविन्दले सम्झँदा एउटा प्रसङ्ग याद आउँछ उहाँ ग्रामीण तहमा भिजेर काम गर्ने किसान नेता हुनुहुन्थ्यो एकपटकको कुरा हो उहाँलाई पक्राउ गर्न अचानक प्रहरी घरमा पस्यो र समाएर लैजान थाल्यो यो देखेर उहाँका छोराहरू कराउँदै गाउँमा निस्के बाबाकी पुलिस पक्री यो सुन्ने बित्तिकै सारा गाउँलेहरू लाठो लिएर निस्के र उहाँले पुलिसबाट चुटाएर गाउँमा ल्याएछन् उहाँ आफ्नो ठाउँमा लोकप्रिय हुनुहुन्थ्यो अहिले एउटा घटना स्मरणमा आउँछ म सिराहा पार्टीको काममा जाँदा साथीहरूले पारे भारततिर जयनगरमा सूर्यनाथहरू बस्नुभएको छ भेट्न जाऊँ भन्नुभयो म पनि गएँ त्यसबेला के थाहा पाएँ भने जयगोविन्द शाह बिरामी भएर दरभङ्गामा औषधी गराइरहनु भएको रहेछ उहाँलाई भेट्न दरभङ्गा गएँ उहाँले लकवा प्यारालाइसिस भएको रहेछ तर म पुग्दा भने केही निको भएको थियो उहाँले एकैछिन टहल्दै कुरा गरौँ भन्नुभयो त्यसपछि टहल्दै दुईजना कुरा गर्न थाल्यो उहाँले म चौथो महाधिवेशनमा नआएकोमा गुनासो गर्नुभयो उहाँले तपाईँहरू जस्तो मान्छे नेतृत्वमा आउनुपर्छ मैले कति कोसिस गरेँ तर तपाईँ आउनु भएन भन्नुभयो उहाँले कुराकानीका क्रममा मोहन विक्रमजी महासचिव हुनुभयो उहाँको पारा निको दे किन म मरेँ भने त मरिहालेँ बाँचे भने मोहन विक्रमका सबै कुरा खोल्छु भनेर आक्रोश व्यक्त गर्नुभएको थियो मैले माथि चर्चा गरेको छु पश्चिम कोशीका साथीहरू पूर्वतिर आउन थाल्नुभयो जयगोविन्द त धेरै पटक आउनुभयो त्यसपछि कृष्णलाल बाइवा पनि धेरै पटक आउनुभयो हाम्रा युवा नेतासँग पश्चिम कोशीका युवा नेताहरूको सम्पर्क बढ्यो हामीले निकालेको मार्क्सवादको पहिलो पुस्तकको पश्चिम कोशीमा निकै प्रचार भएको थियो हाम्रा युवा साथीहरू रामप्रसाद खनाला आनन्द सन्तोषी राई ज्वाला रेग्मी र दल उछाए पनि पश्चिम कोशीमा जान थाल्नु भएको थियो यसरी दोहोरो आवाजात खुबै बढ्यो म पनि कैयौँपटक पश्चिम कोशीका विभिन्न क्षेत्रमा गएर बसेको छु मिर्चिया गोलबजार कर्चनावा आदि क्षेत्रका गाउँघरमा कैयौँ रात बसेर रा मैले पार्टी कक्षा लिएको छु कमला पश्चिम जनकपुर कमला पूर्व सिराहा यी दुवै क्षेत्रमा त्यहाँका साथीहरूलाई भेट्ने पार्टी कक्षा चलाउने र प्रशिक्षण कार्यक्रम चलायौँ मैले त्यहाँ दुईजना जल्दा बल्दा नवयुवक भेटेँ सूर्यनाथ यादव र बलराम सुवेदी बलराम पछि नेपाली काङ्ग्रेसमा सामेल हुनुभएको थियो फेरि एमालेमै आउनुभयो सूर्यनाथ यादव र बलराम सुवेदीले पञ्चायतकालमा हेमबहादुर मल्लको अन्याय अत्याचारका विरुद्धमा गरेको सङ्घर्षका कथा मैले सुन्न पाएँ पञ्चायतकालमा जनकपुर अञ्चलमा हेमबहादुर मल्लको आतङ्क नै थियो उनको अन्याय अत्याचारले सम्पूर्ण जनसमुदाय आक्रान्त थिए त्यसबेला त्यहाँका जनताले हेमबहादुर मल्लका विरुद्धमा ठूलो सङ्घर्ष गरे यो सङ्घर्षको अग्रपङ्क्तिमा सूर्यनाथ यादव र बलराम सुवेदी हुनुहुन्थ्यो सूर्यनाथ यादव दुब्लो पातलो सानो कदको सधैँ हाँसिरहने व्यक्ति हुनुहुन्थ्यो उहाँभित्र अन्य अत्याचारको विरोधमा विद्रोहको ज्वाला थियो उहाँ आफैमा एउटा राको हुनुहुन्थ्यो उहाँले सधैँ त्यहाँका जनतालाई उत्साहित गर्नुहुन्थ्यो यस्तो निष्ठावान क्रान्तिकारी कम्युनिष्ट पञ्चायती नाजिरसाईहरूले निर्मतापूर्वक हत्या गरे मैले पश्चिम कोशीमा बस्दा गाउँघरमा पार्टी कक्षा लिँदा पार्टीपट्टि किसान मजदुर युवा विद्यार्थीमाझ सयौं कार्यकर्ता पाएको छु त्यहाँका क्रान्तिकारीहरूले सामन्त र प्रहरी अत्याचारका विरुद्धमा गरेका सङ्घर्षका कथा सुनेको छु उनीहरूसँग बस्दा मलाई के लाग्थ्यो भने ठाउँ ठाउँमा कम्युनिस्टहरू क्रान्तिकारीहरू छरिएका छन् यी सबैलाई समेटेर एउटा दरिलो पार्टी निर्माण गर्न सक्ने हो भने त्यसले कति ठूलो शक्ति सृजना गर्न सक्छ होला मेरा लागि न्युक्लियस कालको सबैभन्दा ठुलो उपलब्धि पश्चिम कोशीका साथीहरूसँग घनिष्ठता बढ्नु नै थियो न्युक्लियसको बैठक नियमित भइरहन्थ्यो तर बैठकको आकर्षण घट्दै गयो न्युक्लियसका साथीहरू बिचको एकता कमजोर हुँदै गयो सबैलाई समेट्ने क्रान्तिकारी पार्टी बनाउने सुरुको मानसिकता कमजोर हुँदै गयो बिस्तारै बैठकमा उपस्थिति पनि कम हुँदै गयो बैठकमा उपस्थित नहुने क्रम शम्भुराम श्रेष्ठले शुरू गर्नुभयो उहाँमा एउटा प्रवृत्ति के थियो भने उहाँ भारतीय थिचुमिचुको कुरा उठेको बेला छलफलमा सुस्ता महेशपुरा जस्ता राष्ट्रियताका सवाल उठेको बेलामा खुब उत्साहित भएर बैठकमा भाग लिनुहुन्थ्यो जब निरङ्कुश पञ्चायतको विरोध मौलिक हक अधिकार बहाली राजबन्दीहरूको रिहाई र पार्टीमाथि लागेको प्रतिबन्ध हटाउने कुरा उठ्थ्यो उहाँको जाँगर हराउँथ्यो त्यस बेला काठमाडौँको नरदेवीमा मनमोहन अधिकारीका लागि एउटा कोठा भाडामा लिएको थियो हामी त्यही कोठालाई हेड क्वार्टरको रूपमा प्रयोग गर्थ्यौँ हामी सबै बैठकमा थियौँ शम्बुराम आउनु भएन त्यसपछि मनमोहनले शम्बुरामलाई ल्याउनका ले लागि जयगोविन्द शाह र मलाई पठाउनु हामीले उहाँकै घरमा पुगेर बैठकमा जाउँ भन्यौँ उहाँले कुरै मिल्दैन के बैठकमा जानु भन्नुभयो जे कुरा चाहिँ बैठकमा नै भन्नु हो हामीले धेरै कर गरेपछि उहाँ आउनुभयो तर सधैँ त्यसरी चल्नेवाला थिएन पछि मेरो गम्भीर मतभेद छ भनेर उहाँ बैठकमा आउनै छोड्नु उहाँ अलगिएको केही समयपछि पाटनका कमरेडहरू पनि आउन छोड्नु भयो उहाँहरू आउन छोडेपछि मनमोहन दाजुले पनि बैठकमा कमै चासो देखाउन थाल्नु बैठकमा मनमोहन दाजु कम चासो देखाउने शम्भुराम र पाटनका साथीहरू पनि नआउने भएपछि बैठक स्वाभाविक रूपमा कम र अन्यत्रै हुन थाल्यो मोहन विक्रम र निर्मल लामा भने क्रान्तिकारी पार्टी बनाउने धुनमा लाग्नु भएको थियो र त्यसमा हामी सहमत हुन सकिरहेका थिएनौँ तैपनि बैठकमा कमल कोइराला र मैले नियमित रूपमा भाग लिइरहेका थियौँ मोहन विक्रम र निर्मल लामाले महाधिवेशनको मिति तोकाउँ चौथो महाधिवेशन गरौँ भन्न लाग्नुभएको थियो कमल कोइराला र मैले चाहिँ अहिले अधिवेशन गर्ने होइन सबैलाई समेट्ने काम गरौँ भनिरहेका थियौँ हाम्रो कुरा मिलिरहेको थिएन मोहनविक्रम महाधिवेशनको तयारीमा हुनुहुन्थ्यो उहाँ सम्पर्क बढाउने र दस्तावेज लेख्ने काममा लागिरहनु भएको थियो यस्तै चलिरहेको बेला सिराहाको मिर्सैया बडहरामा न्युक्लियसको बैठक भयो त्यहाँ मोहनविक्रमले व्यवस्थित रूपमा महाधिवेशनको प्रस्ताव पेस गर्नु महाधिवेशनमा पेस गर्ने प्रतिवेदन तयार भएको रहेछ उहाँले त्यो कुरा राख्नु अब त प्रष्टै कुरा नगरी भएन भनेर मैले भने हेर्नुहोस् हामीले न्युक्लियस बनाएको विभिन्न समूहमा विभाजित भएका क्रान्तिकारी कम्युनिस्टहरूलाई समेट उनीहरूको सहमति र समर्थनमा महाधिवेशन गर्न र समझदारीमा नेतृत्व विकास गर्न सबै कम्युनिस्टहरूलाई एउटै झण्डाम पनि राखौँ एउटै केन्द्रको मातत्व सङ्गठित गरौँ र प्रजातन्त्र बहालीको आन्दोलनलाई सशक्त रूपले अगाडि बढाऊ यसै त कम्युनिस्टका कति समूह छन् त्यसमा पनि अब हामीले अर्को समूह बनाउने यो त न्युक्लियसको भावना अनुरूप नै भएन त्यसकारण हामी तपाईँहरूले प्रस्ताव गरेको चौथो महाधिवेशनको आयोजना गर्न पनि सक्दैनौँ र भाग पनि लिँदैनौँ यति भनेर कमल कोइराला र रे म सिराहाबाट विराटनगर फर्कियौँ दुई हजार एकतिस सालमा मोहन विक्रम सिंह निर्मल लामाहरूले चौथो महाधिवेशन गर्नुभयो मोहनविक्रम महासचिव हुनुभयो महाधिवेशनको केही दिनपछि जयगोविन्द शाह फारबिसगञ आउनुभयो र मलाई भेट्न आउनु भनेर विराटनगरमा खबर पठाउनु म र कमल कोइराला उहाँलाई भेट्न गयो उहाँले चौथो महाधिवेशनका बारेमा सविस्तार जानकारी दिनुभयो चौथो महाधिवेशनले राजाको निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य गरेर भक्त जनतान्त्रिक शक्तिहरूको सरकार स्थापना गर्न संविधान सभाको चुनाव गर्ने नारा तय गरेछ त्यसैगरी पार्टीको रणनैतिक नारा बने कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताको अधिनायकत्व किसान मजदुर एकताका आधारमा जनवादी गणतन्त्र पारित गरेको उहाँले बताउनु भयो साथै उहाँले हाम्रो एउटा अर्को आन्तरिक निर्णय छ त्यही कुरा तपाईँसँग गर्न नआएको हुँ तपाई चौथो महाधिवेशन मान्नुहुन्छ भने तपाईँलाई पोलिट ब्युरो सदस्यमा लिने कुरा भएको छ मान्नुहुन्न भने यो प्रकाशित गर्ने कुरै भएन भन्नुभयो मैले उहाँलाई यसरी मलाई सम्झनु भएकोमा धन्यवाद छ तर म सबै कम्युनिस्टहरूलाई समेटेर एउटै पार्टी बनाउने सोचमा छु त्यसकारण अलग अलग पार्टी खोल्ने कुरामा सहभागी हुन सक्दिनँ र यसको समर्थक पनि हुन सक्दिनँ भने यसरी को अध्याय टुङ्गियो जयगोविन्द मोहन विक्रम सिंहहरूसँगको सहयात्रा पनि यही टुङ्गियो र हामी अलग अलग, अलग बाटो हिँड्न थाल्यौँ